तर भएका नियम कानूनमा बाँधिर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हो नि होइन र काठमाडौँको ज्याठामा थुप्रै थुप्रै खाजाघर रेस्टुरेन्ट र बारहरू छन् कति चर्चित अनि कति गुम्नाम तर हरेक रेस्टुरेन्ट सञ्चालन पछाडि छुट्टै सङ्घर्ष र हरेक सञ्चालकका छुट्टै कथा आजको अघि बढौँमा ती रेस्टुरेन्ट मध्ये गाया नामक रेस्टुरेन्ट सञ्चालन पछाडिका नालीबेली जान्ने प्रयास गर्छौँ अरूको रेस्टुरेन्टमा काम गर्नेदेखि लिएर आफ्नै रेस्टुरेन्टमा अरूलाई काम दिने सम्मको यात्राबारे गायाका सञ्चालक मध्येका एक हरिबोल सापकोटाबाट हामी सुन्छौँ त्यसपछि उद्यमीलाई लिएर नेपाली समाजमा रहेको दृष्टिकोणबारेको केही चर्चा समृद्धि फाउन्डेशन की सरिता सापकोटासँग सुरुमा काठमाडौँको जाठाको गाया रेस्टुरेन्टका संचालक मध्येका एक हरिबोल सापकोटाबाट वहाको उद्यममा यात्रा बारेको जानकारी तपाईँ काठमाडौँको त्रिदेवी मार्ग हुँदै जाठा मोड्नुभयो भने अलिभित्र सुन्दर बगैंचाको बाहिर गाया रेस्टुरेन्ट लेखिएको बोर्ड देख्नुहुन्छ पर्यटकलाई लक्षित भए पनि हिजो आज यो रेस्टुरेन्ट नेपाली युवामाझ पनि चर्चित हुँदै आएको छ राम्रो ठाउँमा चलेको रेस्टुरेन्ट झट्टै हेर्दा केही भाग्यमानी उद्यमी मध्ये पर्छन् यसका संचालक भन्ने हामीलाई लाग्न सक्छ तर पहिलेको सङ्घर्षका कारण नै अहिले सफलताले सास फेर्न पाएको सञ्चालकमध्येका एक हरिबोल सापकोटा बताउनुहुन्छ पहिले अरूको होटलमा काम गर्ने तिन दाजुभाइ मिलेर खोलिएको यो रेस्टुरेन्ट अहिले अरू जनालाई रोजगारी दिन सक्ने भएको छ पहिला त हामी काम गर्थ्यौँ दस बाह्र वर्ष जति झन्डै लगभग बाह्र तेह्र वर्ष काम गरेर अनि स्टार्ट गरियो कि बिजनेस सानो कविसप खोल्यौँ बिहान तपाईँको छ बजी खोल्ने बेलुका छ बजी बन्द गर्ने अनि त्यसपछि त्यसको छ सात महिनापछि अलिकति ठुलो रेस्टुरेन्ट खोल्यौँ जहाँ चाहिँ किचनहरू अनि त्यहाँबाट अलिक ओपन किचन सानो चाहिँ सानै हो तैपनि ठिकै थियो राम्रै थियो अनि त्यसपछि त्यसलाई दुई वर्ष रन गऱ्यौँ त्यसपछि हाम्रो ठाउँ पुगेन त्यसले मतलब आ, बिजनेस त अहिले र त्यो बेलाको एउटै हो तैपनि हाम्रो चाहिँ इच्छाअनुसार काम गर्न पुगेन अनि त्यसपछि हामीले अर्को खोलेर अहिले चाहिँ अलिक ठुलो किचन बनाएर अनि त्यसलाई अलि दुई चारजना अरूलाई पनि रोजगार दिनु सक्यो नि होइन त्यस भयो अब अहिले त सरकारलाई कर पनि तिर्नुपर्छ होइन गर अनि लास्ट इयर सेप्टेम्बरदेखि चाहिँ हाम्रो अलि ठुलै छ झन्डै सयजना जतिलाई जा चाहिँ सर्भिस गर्नसक्छ एकैचोटि हामी खास गरी त्योभन्दा चाहिँ एउटा सटर भन्नुपर्छ त्यसलाई सिधै अन्त त्यहाँबाट हामीले त्यो सानोको नि नामै नभइकन काम गर्न चाहिँ सफल हुनु भनेर चाहिँ हामीसँग त्यो साथीभाइहरू टन्नै थियो किनकि आठ दस बाह्र वर्ष चाहिँ हामी त्यही फिल्डमा काम गरिसकेका थियो सानो हुन्छ नाम खासै चाहिँदैन बच्चाहरूलाई पनि सानो बाबु बाबु भन्दा हुन्छ नि त त्यस्तै भएर हामीले त्यही फिल गऱ्यौँ हामी कहाँ एकदम वान जुन त्यो दिनुपर्ने सर्भिस दिन्छ भन्ने चा चाहिँ छैन हामी एकदम फ्रेन्डली मान्छेहरू हो अन्त त्यहाँबाट त्यो फ्रेन्डली मान्छेहरूलाई चाहिँ हाम्रो ठाउँ मनपर्छ फ्रेन्डली इन्भाइरोमेन्ट खोज्छ त्यो चाहिँ हामी दिन सफल छौँ अहिलेसम्म चाहिँ खानाको हिसाबमा चाहिँ खाना त हामी मिठो बनाउँदैनौँ होला तर सफा र हेल्दी भनौँ न के भन्ने हाइजेनिक चाहिँ बनाउँछ कि अनि त्यो भएपछि अनि मान्छेहरूलाई एकचोटि आएपछि फेरि जाउँ जाउँ जस्तो लाग्छ इङ्ग्लिस बोल्ने त प्रायः जसो बोल्छ हामीहरूले चाहिँ त्यस्तो पढेर इङ्ग्लिस बोल्न जाने चाहिँ होइन हामी चार क्लासमा गएपछि एबिसिडी सिकेका मान्छे हो पहिला अनि अब अहिलेको नयाँ भाइहरू चाहिँ अब हामीले सिकाएको हामीले नै गाइड गरे उनीहरूलाई हाम्रो त्यो भाइहरूले नै राम्रै गर्छ अहिले हामी कहाँ सबै कोही कोही चाहिँ पार्ट टाइम पनि छ सोह्रजना अनि हामी तिनजना छौँ हामी तिनजना नि त्यो रेस्टुरेन्टमा जे काम चाहिँ त्यहाँ हुन्छ नि त्यो गरिहाल्छौँ हामीलाई कुनै समस्यै छैन खोइ त्यो एउटा कुर्सी अलि राम्रो किन्नुपर्ने अब नभ्यायो कि राख ठाउँ नभएर होला बस्न नि सकिँदैन हामी त्यो काम नभए पनि बस्न सक्दैन हामी नयाँ नयाँ एउटा एउटै काम गरिरहन्छ मतलब अर्को बिजनेस होइन कि त्यहीँभित्र अक्सिजन भयो भने विदेशी भनेर विदेशी मात्र आउने होइन हामी कहाँ नेपाली पनि राम्रै आउँछ तर त्यो मान्छेले चाहिँ विदेशीसँग सङ्गत अथवा अहिलेको नयाँ यङ जेनेरेसन हाम्रो त्यो सोह्रजनामा त्यस्तो काम अनुभव अनुभवी कोही पनि छैन हामीले नै किचनमा बसेर पहिला सुरुमा सिकाएर सिकाएको हो अनि पुरानो ठाउँमा अन्त काम गरेर आएको हामी कहाँ कोही पनि छैन हामीले चाहिँ नयाँ नै सिकाएको छ सबैलाई पहिला सुरुमा सिकाउँदै सिकाउँदै लाने अनि त्यहाँबाट उनीहरूले नै कभर गर्छ तर अहिलेसम्म हामीले हन्ड्रेड पर्सेन्ट उनीहरूलाई छोड्या चाहिँ छैन यता बिसबाट तपाईँको पैँतिससम्मको होला दुई चारजना चाहिँ अहिले प्लस टू अथवा ब्याचलर पढ्नेहरू छन् अनि उनीहरूलाई चाहिँ कस्तो छ भने स्कुल नबिग्रिने गरी उनीहरू आउँछन् अनि उनीहरू अब अहिले त काठमाडौँमा मङ्गीदेखि लिएर बस्ने त्यस्तो एकदम गाह्रो छ नि सुरुमा आउनसाथ उनीहरूलाई सुरुमा चाहिँ हामीले नै बस्ने व्यवस्था गरिदियो अनि खाना त्यहीँ खाने अनि अहिले पनि उनीहरूलाई कलेज जाने कलेजको काम सिद्धाएपछि त्यहाँ आउने खाना खाने अनि काम रहेछ भने काम गर्ने नत्र काहीँ जानु छ भने जाने त्यो मिलाएको चाहिँ छ सिफ्ट चाहिँ डबल सिफ्ट तर उनीहरूको घरमै जाने बस्ने त्यो त्यो एकदम कम मात्रामा मान्छेहरू छ सैयौँ रेस्टुरेन्ट भएको ठमेल जाठा क्षेत्रमा थप एउटा का रूपमा चार वर्ष अघि खोलिएको गाया चलाउनु आफैमा एउटा चुनौती थियो केही फरक र केही नौलुकुरा कुरा अवश्य पनि चाहिन्थ्यो रेस्टुरेन्टको भिडमा आफूलाई स्थापित गर्न र पारिवारिक वातावरण र सरसफाइमा ध्यान दिइयो गायामा तर त्यो मात्रै पर्याप्त भने थिएन आफूलाई सिपयुक्त र तालिम प्राप्त बनाउनु आवश्यकता बन्यो सापकोटा र वहाका सहकर्मी सञ्चालकहरूलाई एकजना मेरो दाइ नै हो एकजना अर्को चाहिँ फुबुको छोरा हो अनि सँगै काम गरे हो अनि हामी तिनैजना विदेश पनि गइसकेका छ युरोप ती तिन महिना बसेर नि आएछ हामी म चाहिँ नेदरल्यान्डमा बढी बसेँ जस्तै कफी चिया ड्रिङ्क्सको मैले गरेँ अनि मेरो एकजना को मेर एक किचनको गर्नुभयो अनि सर्भिसको अर्को दाईले गर्नुहुन्छ कि हामी सिक्नलाई नै गएको हो उहाँ जाँदा नि मैले त्यो नाम चलेका ब्रुअरीहरू जति घुमेँ त्यहाँदेखि मैले बेला, बेला नेपाली पार्टी पनि गर्थेँ त्यहाँ फ्राइडे स्याटरडे गरेर त्यो सिक्नलाई पनि अनि त्यहाँबाट त्यहाँनिर हाम्रो एउटा स्किल अपग्रेडिङ भन्ने एउटा ट्रेनिङ थियो बत्तीस घंटा चाहता उनको अत्तीस घंटा झंड एक हफ्ता लगाकर अलग आठ नौ वर्ष करें मैं बार टेन्डर करते थे टम कुरूस को जस्तर अलि आल फास्ट नहीं अर्क दाई दस एगार वर्ष कर दाई ने साउजी संग काम अठारह वर्ष काभ्रेक को बालुआ गावीसम जन्मु भाई सापकोटाई घर में खाना लाने समस्या थे छन् आठ दिदी बहिनीका एकलो भाइ माया प्रेम पनि भरपूर थियो तर सानो छँदादेखि नै आफै केही गर्नु गर्नुपर्छ भन्ने बुझेका सापकोटाले कक्षा नौमाथिको शिक्षा घरबाट बाहिर आएर बार ट्रेण्डिङको काम गर्दै आफै कमाउँदै गर्नुभयो भएकैमा सन्तुष्ट हुने व्यक्ति उद्यमशील हुन सक्दैन कसरी आफ्नो व्यवसाय र उद्यमलाई विस्तार गर्ने विकास गर्ने उद्यमीहरू सधैँ यही सोचमा रहन्छन् हरिबोल सापकोटा पनि अपवाद हुनुहुन्न आफूले जानेको काममा अझ अगाडि बढाउन भन्ने चाहनाले नै अरूको बारमा बार टेन्डर रहनुभएका सापकोटा र उहाँका दाजुभाइलाई आज गया रेस्टुरेन्टका सञ्चालक बनायो अब कस्तो हुन्छ हुनुहुन्छ भने कुनै पनि काम गरेपछि मान्छेले माथि जान खोज्छ माथि जानलाई त त्यहाँ कि त्यो जब गरेर त्यो म्यानेजर भइसकेपछि अब कहाँ जाने अरू के गर्ने म्यानेजरभन्दा माथि छैन अब म्यानेजरभन्दा माथि के हो त अब आफै गरेर डाइरेक्टर बन्ने अनि त्यही त हो भने त्यो त ह्युमन नेचर नै ने भन्दा हुँदैन र सिधै भयो नि रे। है रेस्टुरेन्टमा काम गर्नेले रेस्टुरेन्ट खोल्ने नै लक्ष्य लिन्छ कि अनि हामी नेपालीहरू नै विदेशमा गएर काम गर्ने भनेर चाहिँ त्यो ससम्मान कहिले पनि हुँदैन जो जो बसिरहनु भएको छ अहिले होइन उहाँहरूको सम्मानै छैन अरू त सब कुरो छोडिदिनुहोस् तपाईँ एयरपोर्टबाट भित्र छिर्ने बेला हरियो पासपोर्ट देखाउँदै नेपाली भनेर हेपिन्छ त्यो मैले फिल गरेँ यदि होइन रहेछ भने नि उनीहरूले गरेको बिहेभले चाहिँ राम्रो थियो हँसिलो अनुहारले उनीहरूले थ्याङ्क यू त भन्यो तर मलाई डर लागिरहेको थियो कि तिनीहरूको हरियो पासपोर्ट देख्न साथ फेपा प्रवृत्ति देखिन्छ जहाँसम्म लाग्छ सबैतिर त्यस्तै होला जस्तो लाग्छ मलाई ला मला। कामको चान्सेसहरू पनि थियो मलाई चाहिँ म चाहिँ नबसेकै हो मलाई यतै रमाइलो हामी खास गरी मिडल क्लासको फ्यामिलीबाट आएको हो पहिला सुरुमा नि दुःख थिएन खालि काम गरेर खानुपर्छ भन्ने मात्र थियो हामी त साउजी नै भन्दैन कसैले नि अहिले त हाम्रो नेपालमा त त्यो म्याचमा बस्ने मात्र साउजी हुन्छ नि त अझै पनि होइन त्यस्तो छ नि यस्तै यो एकचोटि टेलिभिजनमा हात्ती छाप छाप चप्पल लाएर जानुभयो अरे कसैले वास्तै गरेन अरे अनि भोलिपल्ट सुट बुट लाएर जानु पऱ्यो के छ तपाईँको के गर्नु पऱ्यो भने अरे त्यस्तै त ते छ नि अहिले पनि त हाम्रो त त्यस्तै ते हेरिन्छ नि हामीले भनौँ न चप्पलमै सीमित भइरहेछ कि हामी त्यस्तो त्यो हामीले आफूलाई त्यो साउजी बनाइलो लाग्छ कसरी त्यो साउजी भन्ने भन्ने कुरो आयो नि त हरेक समय हामी केही न केही त गरि नै रहेका हुन्छौँ अनि आफूले गरेका कामबाट केही न केही सिकी पनि रहेका हुन्छौँ हामीले सिकेको सिप कहाँनिर का हामीलाई काम लाग्न सक्छ त्यो थाहै हुन्न तर थाह भएको कुराले हामीलाई भविष्यमा निश्चय नै सहयोग पुर्याउँछ यो चाहिँ अवश्य हो यसैले कुनै पनि काम सानो हुँदैन भनेर भनिने होला हरिबोल सापकोटालाई पनि पहिले अरू कहाँ गरेको काम अनि पछि सानो स्तरबाट सुरु गरिएको आफ्नै व्यवसायले धेरै सिकायो अनि सहयोग पुर्यायो अघि बढ्नलाई पहिला अर्को ठाउँमा काम गरिएको र त जानियो नि होइन तर पहिला हामीले जहाँ काम गऱ्यौँ त्यहाँबाट धेरै कुरा सिक्यौँ हामीले सानोबाट स्टार्ट गऱ्यौँ अनि त्यस्तो धेरै समस्याहरू आएनन् हामीलाई भनौँ न पैसाको चाहिँ समस्या आएन अनि त्यहाँबाट हामीले सानो खोल्यौँ सानो खोलेपछि अनि फेरि अलिकति ठुलो खोल्यौँ सानोले हेल्प गर्यो अनि त्यहाँबाट सानो स राम्रो भएकोदेखि चाहिँ अर्कोलाई त पैसा सजिलो भयो ब्याङ्कहरूले पनि दिन्छ अहिले ठुलो खोल्दाखेरि त बिजनेस भइरहेको ठाउँ त ब्याङ्कहरूले चाहिन्छ चा भनेर सोध्छ नि अहिले त्यो प्राइभेट ब्याङ्कहरू त ठन्ड खोल्याएको छ उनीहरूलाई त त्यहाँ बिजनेस राम्रै हुन्छ उनीहरूसँग काम गरौँ भनेर हामीलाई धेरै प्रस्ताव नै आउँछ ब्याङ्कबाट कति हामीले काम गरेछ मतलब लोन हामी दिन्छौँ भन् हाम्रो ब्याङ्कमा काम गरौँ न भन् त्यो भन्ने छ उसले आगो बोल्यो भने ताप्छ निभ्यो भने छोडिदिन्छ होइन त्यही त हो नि सञ्चार हाम्रो यो चाहिँ तपाईँको रेस्टुरेन्ट खोलेर सक्सेस भएको भन्दा नि हामीले चार वर्ष भयो रेस्टुरेन्ट खोलेको त तर हामीले सुरु गरे त पन्ध्र सोह्र वर्ष भयो भन्ने सम्झिनु पऱ्यो नि हाम्रो लाइफ त त्यहाँबाट स्टार्ट भयो नि त अब सिधै कतिले चाहिँ अहिले चाहिँ सोखले नै रेस्टुरेन्ट खोल्छ अनि त्यहाँबाट चाहिँ हुन्न नि जे छ ठिकै छ भनेर बसेको भए सापकोटा आज पनि अरूको बारमा बार, बार ट्रेण्डिङ नै गरिरहेको हुन्थ्यो होला तर वहाले थप केही गर्नुपर्छ भन्दै अगाडि बढ्ने प्रयास गर्नुभयो र आज नतिजा गाया रेस्टुरेन्ट जसमा आज अरू थुप्रै युवाहरूले रोजगारी पाइरहेका छन् कुनै पनि सफलता मेहनत नगरी आउँदैन भन्ने पाठ सापकोटाको उद्यमशीलतातर्फको यात्राबाट हामी लिन सक्छौँ उद्यमी हरिबोल सापकोटाले रेस्टुरेन्ट व्यवसायमा सङ्घाल्नुभएका अनुभवहरू जानेपछि अब लाग्छौ छोराछोरीले पढे लेखेर जागिरै खाहुन्थ्यो भन्ने सामाजिक मान्यतामा पछिल्लो समय आइरहेको परिवर्तनबारेको सानो चर्चातर्फ जागिर खानुभन्दा त आफ्नै काम गर्नु राम्रो भन्ने युवाहरूमा विकास भइरहेको सोचाइबारे समृद्धि फाउन्डेसन कि सरिता सापकोटासँग कुराकानी अबको प्रस्तुति नेपाली समाजमा उद्यमीलाई हेरिने दृष्टिकोणको बारे भन्नुपर्दा चाहिँ एक हिसाबले मिश्रित खालको विचार छ भन्न सकिन्छ होला अब साधारणतया एउटा साधारण नेपाली परिवारमा चाहिँ छोराछोरी एउटा लेभलसम्म पढिसकेपछि एउटा पक्का जागिर खाऊन अनि सकेसम्म सा सरकारी नै जागिर खाए हुन्थ्यो भन्ने जस्तो धारणा चाहिँ अभिभावकहरूको हुन्छ त्यस्तो अपेक्षाहरू राखिन्छ एउटा सडन लेभलसम्म पढिसकेपछि सो त्यही भएर युवाहरूले चाहिँ जोखिम उठाएर त्यो नेपाल जस्तो अनिश्चितताको वातावरणमा चाहिँ उद्यम गर भनेर अभिभावकहरूले खासै भनेको पाइँदैन त्यसमा उहाँहरू हिचखिचाउनुहुन्छ कि जस्तो लाग्छ त्यसैले यसो हेर्दा नेपालमा उद्यमी भन्दा जागिरे प्रवृत्तिलाई नै प्राथमिकता दिएको हो कि भन्ने जस्तो लाग्छ एकतिरबाट हेर्दा तर त्यो धारणा चाहिँ बिस्तारै बदलिँदैछ कि जस्तो पनि लाग्छ किनभने उद्यमीहरूले आफूले आफ्नो जीवनमा राम्रो गरेको हामीले देखेका छौँ तर उहाँहरूले आफूलाई राम्रो गर्दा गर्दै पनि समाजमा पनि उहाँहरूले गर्दाखेरि हामीले सस्तो सुलभ सजिलो सुविधाहरू पाएर हाम्रो जीवन राम्रो भएको पनि हामीले देखेको छौँ सो त्यो कुरा बिस्तारै समाजमा मान्छेहरूले मान्न थाल्नु भएको कि जस्तो लाग्छ अब जस्तै भनौँ थमेल डट कमको बालकृष्ण जोशी अथवा निम्बस ग्रुपको आनन्द बगेडिया एफ वान सफको विश्वास ढकाल जस्तो युवा उद्यमीहरूको बारेमा हामी मिडियामा धेरै हेर्न सुन्न पाउँछौँ नि आजकल अब उहाँहरूले एउटा सफल व्यवसाय चलाएर आफ्नो मात्र होइन आफ्नो जीवनलाई समेत सजिलो र सुविधायुक्त बनाउन मात्र होइन समाजमै पनि अब हामीलाई राम्रो भएको छ जस्तै हेरौँ एफ वान सफ्टको ई सेवाले गर्दा घरम बस बस हम लाख उदाहरण का रूप में अज्ञा जी मानसमशीलता तर्फ लग्न पर्ने हो उद्यमी बनेर हम अन् हिचकिचाट अजन को कारण मलाई चाहिँ कस्तो लाग्छ भने उद्यमशीलतासँग चाहिँ जहिले पनि एक हिसाबको जोखिम जहिले पनि एसोसिएट भएर आउँछ त्यो जोखिम चाहिँ ठाउँ ठाउँ हेरी फरक पर्छ जस्तै उद्यमीको काम भनेको कुनै एउटा उद्यम व्यवसाय सुरु गर्नु अथवा आफ्नो उत्पादन अथवा सेवा बजारमा ल्याउने बेलामा जहिले पनि जोखिम हुन्छ अनि जोखिमलाई कसरी कम गर्ने भन्ने चाहिँ उद्यमीको दिमागमा हुन्छ होइन जोखिम कम गरेर सस्तोमा राम्रो सुविधा निकालेर सबै कहाँ कसरी पुर्याउन सकिन्छ भन्ने उद्यमीको हेतु हुन्छ तर नेपालको स्थितिमा के छ भने त्यो जोखिम कम गर्न नै उद्यमीलाई एकदमै गाह्रो हुन्छ जस्तै नियम चेन्ज भइरहेको कर व्यवस्था बुझ्न गाह्रो हुन्छ नेपाल बन्द हुन्छ गाडी पाइँदैन पेट्रोल पाइँदैन इसो आ आ हो यस्तो अनिश्चितको वातावरण चाहिँ एकदमै धेरै छ जोखिमको लेभल चाहिँ एकदमै हाई छ त्यसैले अलिक स्टेबल इन्भाइरोमेन्ट हुने हो भने चाहिँ त्यो जोखिम कम भएपछि धेरै उद्यमीहरू बाहिर आउँथ्यो होला त्यसमा धेरै जोखिम हुँदैन थियो होला तर अब उद्यम व्यवसायलाई जागिरसँग कम्पेयर गर्ने हो भने जागिर त एकदमै सेफ अप्सन भयो अब त्यो राम्रो पक्ष अब यसै बिचमा पनि होइन यो जागिरे मानसिकतालाई परिवर्तन गरेर परिवर्तन भन्दा पनि जागिरे मानसिकता रहँदा रहँदै पनि होइन मानिसहरूलाई उद्यमी बन्दाखेरि यसरी फाइदा हुन्छ भन्ने खालको प्रचार प्रसार कम भएको पनि कि उद्यमीहरूको सफलताको बारेमा अथवा उद्यमीहरूले जोखिमका बावजुद पनि चाहिँ आफूले गरेको राम्रो कामहरूको बारेमा त्यति धेरै मिडियामा पहिला सुन्न पाइँदैन थियो तर अघि हामीले भने जस्तै अहिले अलिक परिवर्तन भइरहेछ कि भन्ने चाहिँ हाम्रो धारणा हो जस्तै भन्ने प्रोग्राम गर्नु अङ्ग्रेजी महिनाको अन्त्य त्यो हुँदाखेरि चाहिँ अब रेगुलरली दुई वर्षभन्दा बढीदेखि यो कार्यक्रम सञ्चालन हुँदै आएको छ होइन मान्छेहरू आउनुहुन्छ उद्यमीको कुरा सुन्न रुचाउनुहुन्छ उद्यमीहरूले कसरी सफलता हासिल गर्यो भने सुन्न रुचाउनुहुन्छ मान्छेहरू त्यो कार्यक्रममा आएको देखेर उद्यमशीलताप्रति जागरूकता बढेको पनि देखिन्छ त्यो ते बाहेक त्यस्तो खालको कार्यक्रमहरू चाहिँ मिडियाले पनि उत्सुकताका साथ अहिले लिइरहेको छ त्यसले हेर्दाखेरि चाहिँ पहिलाको तुलनामा राम्रो भएको अवस्था बढी कभर गरिँदैछ अर्को कुरा चाहिँ उद्यमीहरूलाई सराहना गरेको कुरा अथवा उद्यमशीलता बढ्दै गएको कुरा चाहिँ अहिले नेपालको मान्छेहरूको एजुकेसनल चोइसेसले पनि भन्छ कि जस्तो लाग्छ जस्तै हेरौँ बिबिए एमबिएहरूतिर चाहिँ धेरै युवाहरू आकर्षित भएको पाइन्छ होइन सो so, अब हो ऊ बिबिए एमबिए गरेर ब्याङ्क फाइनेन्सिङमा गएर जागिर खानेहरूको एउटा जमात छ तर बिजनेस एज अ सब्जेक्टमा धेरैको इन्ट्रेस्ट हुनु भनेको पनि मान्छेहरू चाहिँ ए उद्यम व्यवसाय नै गर्नुपर्छ आफ्नै मर्जीको मालिक भएर काम गर्नु पनि राोशन होनी जागिर ख होनी मानेह आक हो कि जो परिवर्तन को संभावना बिस्तार स्वीकार हमें समृद्ध फाउंडेशन की सरिता साप कोटा संग जार खानुंदा तो आपने काम करे राो भेज युवास भोचाई बारे में छोटो चर्चा ग्यौ यो सँगै अघि बढौँको आजको अङ्कको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौँ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौँको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लुडब्लुडब्लु डट फेसबुक सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ